छा तिंग्रच ओके किन उठ्दैछ हेर त्यो बादल राजस्पाल राई कमल कवरराज भण्डारीको आवाज यहाँले सुनिरहनु भएको छ नेपाली कथना चलचित्र लफडाबाट राखेको थिएँ साउन अठार गतिबाट यो चलचित्र अल नेपाल रिलीज हुँदैछ चलचित्रलाई लिएर निर्माण पक्ष निकै आशावादी भएको छ फिल्मका प्रस्तुतकर्ता नारायण कतिवटा भने निर्माता अशोक श्रेष्ठ त्यसै गरी पनि ने नायन खतेवडाकै रहेको किशोर चौधरीले फिल्मलाई निर्देशन गर्नुभएको हो प्रमोद खड्का रगिनी खड्के मुकेश झर्ना थापा निराजन प्रधान दिपेन श्रेष्ठ मुकुन्द थापा सुनिल सुन्दर पाण्डे लगायत के कलाकारको केन्द्रीय भूमिका रहेको छ फिल्म लफ्राको यतिखेर पब्लिसिटी व्यापक रूपले अगाडि बढेको छ र फिल्म द्वन्द्व सँगसँगै साङ्गीतिक फिल्म हो र फिल्मबाट निर्माण एउटै निकै आशावादी रहेको छ योभन्दा अगाडि बेटी फिल्म यसै ब्यानरले बनाइसकेको छ भने लफ्रा यो दोस्रो फिल्म हो र अब तेस्रो फिल्मको पनि तयारी भइराखेको छ लफ्राको यो जानकारी गीत सँगसँगै सम्पूर्ण रेडियो अर्पण एक सय चार थुप्रो बाँच मेघाहरू हार्दिक हार्दिक स्वागत छ प्रोग्रामको नाम हो एक्स एक्सन कट र एक्सन कट लिएर हामी आउने गर्छौँ प्रत्येक साथ शनिबार बिहान दस बजेको समाचारपछि करिब करिब एघार बजीसम्म र यो कार्यक्रम तपाईँ इन्टरनेट लाइनको डब्लु डब्लु सँगसँगै रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगा हर्समा सुनिरहनु भएको छ र नेपाली चलचित्र क्षेत्रमा भइराखेका विभिन्न गतिविधि सँगसँगै कुन फिल्म प्रदर्शनमा आएको छ प्रदर्शन भइराखेका यी फिल्मले के कस्तो व्यापार गरिराखेका छन् कुन फिल्म अगाडि छ कुन फिल्म पछाडि छ साथमा कर्णफ्री नेपाली चलचित्रका गीत सँगसँगै चलचित्रकर्मीसँगको रमाइलो कुराकानी हामी प्रस्तुत गर्दै आइराखेका छौँ कार्यक्रम एक्सन कट सुरुवातमा मैले लफफाको गीत बजाएँ र जानकारी पनि दिइसकेको छु पब्लिसिटी अगाडि बढिराखेको छ लफडाको र अब म कुराकानी गर्छु चलचित्र सुपारी सँगसँगै लफफाको पनि केही जानकारी जोड्छु के र कुराकानीको लागि प्रत्यक्ष टेलिफोन लाइनमा हुनु छ झर्ना थापा नेपाली कथाङ चलचित्र लफडाकी प्रमुख नायिका सँगसँगै सुपारीकी पनि प्रमुख लिड नायिका झर्ना थापा टेलिफोन लाइन हुनु जर्नाजी ओके okay, झर्नाजी ओके okay, मैले कुराकानी गर्न लागि राखेको छु झरना थापासँग नेपाली कथा चलचित्र लफडाकी प्रमुख नायिका झर्ना थापा र सुपारीकी प्रमुख नायिका झर्ना थापा यतिखेर मैले जानकारी पाएँ अनुसार धरानमा हुनु छ र धरान महोत्सव धरानमा राष्ट्रिय चलचित्र महोत्सव आजबाट सुरुवात भएको छ र था तिन दिनसम्म हुने महोत्सवलाई लिएर धेरै कलाकार सँगै पत्रकारहरू पनि आज धरान पुगिसक्नु भएको छ र तिन दिनसम्म त्यहाँ चलचित्र महोत्सव हुँदैछ नेपाली चलचित्रको अवस्था सँगसँगै चलचित्रलाई कसरी अगाडि बढाउन स सकिन्छ यो विषयमा पनि व्यापक छलफल सँगसँगै विभिन्न किसिमका चलचित्रको प्रदर्शनी पनि हुँदैछ महोत्सव तिन दिनसम्म सञ्चालन हुँदैछ मैले कुराकानी गर्न लागिराखेको छु झरना थापासँग र सुपारी फिल्म अब चाँडै नै प्रदर्शनमा आउँदैछ शिव घिमिरेले फिल्मलाई निर्देशन गरेका हुन् र रा फिल्म राम्रो बनेको छ फिल्मको साङ्गीतिक सँगसँगै एक्सन प्रधान र स्टोरीको हिसाबले पनि फिल्म निकै राम्रो बनेको कुराकानी गर्दै आइरहनु भएको छ शिवगिरीले कुराकानी गर्न लागिराखेको छु झरना थापा यतिखेर प्रत्यक्ष टेलिफोन लाइनमा हुनु छ उहाँलाई टेलिफोन लाइनमा ल्याउनुको लागि हामी निकै प्रयास गरिराखेका छौँ अलिकति डिस्टर्ब आइराखेको छ टेलिफोनमा अलिकति म फेरि पनि जानकारी गराउन चाहन्छु एउटा फिल्म फिल्मको नाम हो यही माया हो हो यही माया हो यतिखेर देशव्यापी रूपमा प्रदर्शन भइराखेको छ ओके हामी एकछिन गीत सुन्छौँ नेपाली कथाङ्क चलचित्र सुपारीबाट र बाँकी कुरा गीतपछि गर्नेछौँ नेरो अनि सखस भने भेट सखस भने रो अनि सखस भने भेट सखस भने रो अनि सखस भने भेट आती हु महुरी हु म सखस बने छे आते हु महुरी हु म सखस बने छे मैले लि सके मैले लि सके अब तेरो तेरे खाय त अन्याय अध्यमेली सेहु सुपारी okay, सु नेपाली कथा चलचित्र सुपारीको गीत यहाँले सुनिरहनु भएको छ र सुपारीकी नायिका झर्ना थापासँग मैले कुराकानी गर्ने सोच बनाइराखेको थिएँ अलिकति ते टेलिफोनको ते डिस्टर्ब का भएको कारणले गर्दा मैले उहाँसँग कुराकानी गर्न सकिनँ र म कुराकानी गर्न लागि राखेको छु सुपारीका नायक हुनुहुन्छ रमेश साई यतिखेर प्रत्यक्ष टेलिफोन लाइनमा रमेशजी रमेशजी <laughs> ओके okay, अलिकति टेलिफोनमा डिस्टर्ब भए आइ आएको कारणले गर्दा मैले नायकसँग पनि कुराकानी गर्न सकिँदैन हुन्छ अलिकति म जानकारी गराउन चलाउ गराउन चाहन्छु हो यही माया हो सुभाष गिरीले चोटी निर्माण गरेको सिनेमा हो यही माया हो यतिखेर देशव्यापी रूपमा प्रदर्शन भएर छ दीपक श्रेष्ठ फिल्मलाई निर्देशन गरेका हुन् भने सुरेश अधिकारीको सङ्गीत सुन पाइन्छ हो यही माया होमा कलाकारको कुराकानी गर्ने हो भने राजेश सुमाल करिश्व माधर राज तिमल सिना लगायतका कलाकारको प्रमुख भूमिका रहेको छ हो यही माया हो मा। काठमाडौँ लगायत त उपत्यका बाहिरका मेजर मेजर स्टेसनमा फिल्म प्रदर्शन भइराखेको छ हो यही माया हो यो जानकारी विषय अबलाई कुराकानी गर्छु एउटा बिल्कुलै नयाँ फिल्म फिल्मको नाम हो लम्फू दुई हजार उन्सत्तरी सालमा बनाएको सिनेमा किन लाग्छ मायाको सफलता सँगसँगै निर्माता शक्ति वल्दभ घोडासनीले अब आएर एउटा बिल्कुलै नयाँ फिल्म बनाउने घोषणा गरिसकेका छन् फिल्मको नाम हो लम्फू र लम्फूलाई गोपालचन्द्र लामिसाणेले निर्देशन गर्दैछन् भने सङ्गीतको रूपमा यसपचक शक्ति वल्द घोरासैनीले अर्जुन पोखरेललाई लिएका छन् अर्जुन पोखरेलको सङ्गीत सुन्न पाइन्छ फिल्म लम्फूमा र सुटिङ अब हुँदैछ भदौको पहिलो श्राताबाट क्षमता भए तापनि क्षमता प्रदर्शन गर्न नसक्ने ती युवाहरू जुन युवाहरूमा धेरै क्षमता छ ती क्षमता हुँदाहुँदै हो पनि विभिन्न कारणबाट त्यो क्षमता ठाउँमा प्रदर्शन गर्न सकिराखेका छैनन् त्यो कथावस्तुलाई फिल्म लम्फूले क्याप्चर गर्न खोजेको छ पर्दामा उतार्न खोजेको छ अब के कस्तो सफल हुन्छ फिल्मको स्टोरीलाई दर्शक श्रोताले कसरी मन पराउनु हुन्छ त्यो भने हेर्न बाँकी छ र फिल्म अब भदौको पहिलो साताबाट प्रदर्शन हुँदैछ र योभन्दा अगाडि किन लाग्छ म अहिले निकै सफलता हासिल गरेको त्यो स्टोरीको हिसाबले सङ्गीतको हिसाबले कलाकारको हिसाबले राम्रो गरेको थियो अब यो फिल्मले के कस्तो गर्छ त्यो भने हेर्न बाँकी छ र फिल्मलाई खिच्ने दिपक बज्रचार्य बज्राचार्यले गरेका हुन भने दयराम पाण्डे प्रमोद ढुङ्गाना एउटा सापकोटा चा, ले चाहिँ फिल्मका गीतहरूमा गीतको रचना गरेका छन् भने लाई लिएर निर्माण युनिट निकै आशावादी रहेको छ र एउटा जानकारी मैले जोड्न चाहन्छु किन लाग्छ माया योभन्दा अगाडि यिनीहरूले बनाएको फिल्मबाट मेगा कलेजलाई रु बराबरको छात्रवृत्ति आ, प्रदान गरेको थियो यसै मुभीको बिजनेसबाट अब ए अलिकति समाज सेवामा पनि लागेको छ यो ब्यानर अब लम्फूले के कस्तो व्यापार गर्ने हो र लम्फू के कसरी चल्ने हो त्यो भने हेर्न बाँकी छ अल द बेस्ट फिल्म लम्फूलाई र अब कुराकानी हामी एकैछिनपछि गर्नेछौँ त्योभन्दा अगाडि हो यही माया होको हामी गीत बजाउनेछौँ देशव्यापी रूपमा प्रदर्शन भइराखेको छ सुभाष गिरीको कामलाई धेरै दर्शकले रुचाएको हामी गीत सुन्छौ नेपाली कताङ चलचित्र हो ए माया हो होबाट कुन म भिट हुन्छ कुन बेला प्रसङ्ग मिठा हुन्छन् कोही कोही को सुरुवात पनि भिता हुन्छन् कसैको प्रसङ्ग बढ्दै दादा नयाँ नयाँ बन्छ कहानी ही नुझि बुझि जानी जाने गार मन चेला बगिन्छ सम्भलिन्छ सम्हालिन्छ ओके okay, हो यही मायाको गीत यहाँले सुनिरहनु भएको छ र सुपारीको कुराकानी मैले एकछिन अगाडि गढिराखेको थिएँ र सुपारीका नायक रमेश साईसँग मैले कुराकानी गर्न लागि राखेको छु यतिखेर लाइनमा हार्दिक स्वागत छ एक सय चार थप्लो पाँच मेगाक्रममा एन्यवाद के छ आ, ओके अब कसरी अगाडि बढिराखेको छ फिल्मको पब्लिसिटीको लागि मैले एकछिन अगाडि झर्नाजीसँग कुराकानी गर्न लागेको थिएँ उहाँ धरानमा हुनुहुँदो रहेछ उहाँको अलिकति यो टेलिफोनको कारणले अलिकति प्रब्लम आयो अहिले म तपाईँसँग कुराकानी गर्दैछु र फिल्म सुपारी वास्तवमा कस्तो बनेको छ भन्नुहोस् त आ, यो समसिक विषयमा बनेको चलचित्र हो यो सफेन्ड मुभी हो जस दर्शकहरूलाई चाहिँ हलमा बस्दाखेरि बोर हुँदैन यो चाहिँ यो पा पारिवारिक एउटा कसो नै सस्रोदेखि बुहारीसँगै बसेर हेर्ने मिल्ने खालको फिल्म हो यो फलघर यो अहिलेको जुन पारिवारिक फिल्स सबै बसेर हेर्न लायकको फिल्म सुपारीलाई है हजुर ओके अब तपाईँ नायक सँगसँगै निर्माण पक्षसँग पनि अलिकति नजिक हुनुहुन्छ है फिल्मको लगानीको कुराकानी गरौँ न लगानी कति छ फिल्ममा होइन लगानी भन्दाखेरि अब यो हाई बजेटको पनि होइन लो बजेटको पनि होइन यो मि होइन मध्यम खालको छ यो कसो नै हाई बजेट भनेर सत्तर असी लाख हामीले लगाएको पनि छैन किनभने यसमा निर्मातालाई हामीले सेभ गर्नुपर्छ भने निर्माताले हामीलाई अलिकति कसो नै हाम्रो सहनिर्देशक हाम्रो सुमन साप गाएर मलाई अलिकति कसो न जिम्मेवार जस्तो दिनुभएको थियो उहाँहरूले त्यही भएर उहाँहरूलाई सेभ गर्नु हाम्रो कर्तव्य हो त्यही भएर हामीले धेरै लगानीमा चाहिँ बनाएको छैन हामी जस्ट ठिकै अब भनौँ ठिकैको हिसाबमा लगानी गएको आ, ओके फिल्मबाट चाहिँ यहाँले कतिको अपेक्षा लिनुभएको छ पछिल्लो समयमा थोरै लगानीका फिल्मले पनि आफूले सोचे जस्तो फाइदा लिन सकिराखेका छैनन् है अब तपाईँको फिल्म चाहिँ मध्यखाली फिल्म हो धेरै लगानी पनि छैन थोरै लगानी पनि छैन मिडन फिल्म हो भन्नुहुन्छ अब फिल्मबाट चाहिँ यहाँले चाहिँ कतिको अपेक्षा लिनुभएको छ होइन मैले भनिहालेँ कसो भने दर्शकहरूले जस्ट एक्चुली हेर्नै पर्ने चलचित्र जस्तै अहिले जो बनिरा अहिले बनिएर भन्दा भिन्न किसिमको छ कस्तो नै सस्पेन मुभी हो जो हल हलमा बस्दाखेरि हामीलाई दिक्क हुँदैन जस भनौँ न अहिले हामी छोरी छोरीले आफ्नो बुवासँग हेर्न सकिँदैन अहिले फिल्महरू बनिरा तर त्यस्तो छैन होइन त्यही भएर सबैले एकचोटि हेरिदिनुहुन्छ र निर्माताले चाहिँ सेफ हुन्छ सेफ गरिदिनुहुन्छ भनेर म थुक्क छु किनभने सेफ पनि हुन्छ हजुर अब कलाकारको कुराकानी गरौँ है झरना थापा गजित विष्ट सँगसँगै अन्य कलाकारको कुराकानी गरौँ नयाँ कलाकार पनि फिल्ममा तपाईँले राख्नु भएको छ कस्तो छ उहाँको काम उहाँहरूको काम गर्ने तरिका कस्तो छ होइन उहाँहरू कसो भने नयाँ भनेर पुरै नयाँ होइन किनभने उहाँहरू यो फिल्मबाट चाहिँ फ्रन्टमा आउनुभयो यो कस्तो भने त्यो ठिक हो तर उहाँहरू कसो भने कोही अब डान्स नानी हुनुहुन्छ त्यो डान्स साइट सबै सिकेर मेरै कुरा गर्नुहुन्छ म अल्प म पनि नयाँ नि हो मेरो फर्स्ट फिल्म गइरहेको भने मेरो रिलिजिङ फिल्म चाहिँ यो सुपारी हो मैले कसरी पुरस्कारहरूमा गरेर अहिलेको लागि म भने आफूलाई आफूले सम्झाएँ म ठिक भए अब चाहिँ म गर्नुपर्छ भनेर म त्यही हिसाबमा गरेछु अरू साथीहरू गर्नु भएको छ ओके अन्तिममा के भन्न चाहनुहुन्छ रेडियो चार थुप्रो पाँच मेगा सुनेर बस्नुहुने लाखौँ लाख श्रोताहरू सुनेमा हेर्ने दर्शकलाई के भन्न चाहनुहुन्छ यो रेडियो अर्को सुन्नेहरूलाई के भन्न चाहन्छु भने एकचोटि सुपारी नेपाली कसै चलचित्र सुपारी हेर्नु होला किनकि अहिलेको भन्दा पृथक छ यो सस्पेन मुभी हो तपाईँहरूलाई बोर हुँदैन एकचोटि चाहिँ सबै परिवार गएर चाहिँ एकचोटि हेरिदिनु होला किनभने तपाईँहरूको हाम्रो हामी कलाकार भनेको तपाईँहरूको हातमा छ तपाईँहरू भने भगवान् हुनुहुन्छ भगवान्ले एकचोटि चाहिँ कसो भने ए राम्रो छ मेरो हृदयदेखि नै धन्यवाद हुन्छ टाइम दिनुभयो त्यसको लागि थ्याङ्क यू सो so, मच फिल्मले राम्रो व्यवहार गरी छुट्यौँ नमस्कार ओके यतिखेर मैले कुराकानी गरी राखेको थिएँ नायक रमेश साईसँग र सुपारी चौबिस गतिबाट रिलिज हुँदैछ जेठ चौबिस गतिबाट फिल्मलाई लिएर निर्माण नै आशावादी रहेको छ अब भने छुट्टिनुपर्ने हुन्छ झन्झन् जानकारी गराउन चाहन्छु नेपाली कथा चलचित्र रिया र रियाको गीत पनि राख्छु रियाको कुराकानी गर्ने हो भने रिया यतिखेर प्रदर्शन भइराखेको फिल्म हो र नानगढमा भने प्रदर्शनमा आउन सकिराखेको छैन र रियाका निर्माता निर्देशक नायक सुजित कुमार उपाध्याय फिल्म बाट निकै आशावादी छन् किनकि फिल्मले उपत्यकामा राम्रै व्यापार गरेको अब उपत्यका बाहिर कस्तो हुने हो अलिकति कौतुलको विषय पनि रहेको छ उपत्यका बाहिर भने अब चाँडै नै रिलिज हुँदैछ नानगढको इन्द्रदेव चलचित्र मन्दिरमा यो फिल्म पनि अब चाँडै प्रदर्शनमा आउँदैछ रुयाएको गीत सँगसँगै सम्पूर्ण रेडियोहरू पनि एक सय चार सुनेर बस्नुहुने श्रोताहरूमा थ्याङ्कयू सो मच भन्न चाहन्छु प्रोग्राम सुनिदिएर साथ दिने तपाईँ सम्पूर्ण सम्पूर्णलाई कन्ट्रियाट निर्वासलाई पनि थ्याङ्कयू सो मच भन्दै प्रोग्राम एक्सन म स्वागत छुटिन्छु हवस् त नमस्कार garau chhit eklesam didu chuma mero ho mast mero ma maya hun simro mero ho mast mero ma chhaya hu mast simro chhaya chhaya chhaya chhaya ma hu simro timro chhaya maya maya maya maya ma hu simro simro maya chhaya chhaya chhaya chhaya ma hu timro chhaya maya maya maya maya ma hu simro simro maya fashion banne ki me fashion maya koi banne temi fashion maya ko hoyo mari baso banne temi fashion maya ko hoyo mari i love you dear i love you dear